नमस्कार अनि हार्दिक हार्दिक स्वागत छ प्रोग्राम बलिउड काम को साथमा साथ दिनुको लागि उपस्थित भइसकेका छौँ सुन्दै गर्नु भएको आवाजागरको अनि यो आवाज तपाईँको रेडियो सेट त्यस्तै मोबाइल सेटसम्म पढाउने काम कन्ट्रोलबाट विष्णुले गरिरहनु भएको छ सामुदायिक रेडियो रेडियो अर्फोन एक सय चार थुप्रो बाँस मेघा सँगसँगै इन्टरनेट लाइनको डब्लु डटियो सुनिरहनु भएको छ र प्रोग्राम बलिउडका डाउनमा हामीले हिन्दी फिल्मका दसवटा उत्कृष्ट गीत सङ्गीत बजाउँदै राखेका छौँ रिलिज भइराखेका रिलिजको नजिक नजिक आउनु लागेका अनि रिलिज भएर मात्र गएका हिन्दी फिल्मका दसवटा उत्कृष्ट गीत सङ्गीत प्रस्तुत गर्दै राखेका छौँ प्रोग्राम बलिउडकानमा राजवरी दसवटा उत्कृष्ट हिन्दी फिल्मको दिनको अब र नम्बर नाइन पोजिसनमा एक स्टेप तल छै हिरोपन्थी मुभी पढेको छ र दुईवटा फिल्म रिलिज भइसकेको फिल्म हो नम्बर टेन पोजिसनमा सिटी लाइट र नम्बर नाइन पोजिसनमा हिरोपन्थी abra yahan chand kitrat ka tala yahan chand kitrat ka tala din raat aankh mein chupti roshni se thi lights thi thi light se dilayi se thi lights yeh dil hai sirr laini tanhi kya hai andhera uchala मन वाय द्रूत टोले है बाब राम भागे भागे मन वाय द्रूत टोले है बाब राम नंबर दीवाने से तेरे क्या हो ता जो हो गया जुदा जो हो गया जुदा उजा उजा उज मुझे ख na uh -huh. को गीत एट पोजिसनमा आइपुगेको छ गत हप्ता नम्बर सेभेन पोजिसनमा एक स्टेप तल छोड्दै नम्बर एट मा यो हप्ता आइपुगेको छ त्यसै गरी पोजिसनमा पनि एक स्टेप तल छोड्दै फिल्म फर्ली छ होली होलीडी र नम्बर सेभेन पोजिसनमा फगली कन्टिन्यू नम्बर खुल्ला खुदको बिगाडा अब तो गुजारा नसै का त यहाँ उता हौ नमुश्य बहिनी काउन्नु भएको छ काउन्डमा हामीले हिन्दी फिल्मका दसवटा उत्कृष्ट गीत सङ्गीत प्रस्तुत गरिराखेका छौँ पछि लाग्स र नम्बर फाइभ पोजिसनमा नम्बर सिक्स पोजिसनमा आइपुगेको छ एक प्लेन एक नम्बर फाइभ पोजिसनमा बिस्तारै बिस्तारै माथि चढ्दै फिल्म रहेको छ सलमान खानको फिल्म केक अब लागेको छ नम्बर सिक्समा एक फ्लेन र नम्बर फाइभ पोजिसनमा नम्बर सिस यही डुबे दिन यही हो सब तेरी गलिया गलिया तेरी गलिया मुश्को भावें गलिया तेरी गलिया तेरी गलिया गलिया तेरी गलिया तड़ पावें गलिया तेरी गलिया number 5 नहीं मैं क्या ये मुझे तू बता पार एक सौ चार थोप्लो पांच मेगा हल प्रसूति तथा स्त्री रोग संबंधी बिरामी का विशेष जानकारी एस बाँकी समयमा फेरि पनि एकपटक हार्दिक हार्दिक स्वागत छ कार्यक्रम बलिउडका प्रत्येक शादको मङ्गलबार दिउँसो एक बजीको समाचार पछि करिब करिब दुई बजीसम्म मात्र सामुदायिक रेडियो रेडियो रेजी एक सय चार थप फाँच मेघार्जमा र यो प्रोग्राम तपाईँ लाइनको पनि सुनिरहनु भएको छ र हिन्दी फिल्मका दसवटा उत्कृष्ट गीत सङ्गीत हामीले प्रस्तुत गर्दै राखेका छौँ रिलिज भइराखेका रिलिजको नजिक नजिक आउन लागेका हिन्दी काउन्टामा तल झर्दै नम्बर फोर पोजिसनमा आइपुगेको छ यो हप्ता नम्बर थ्री पोजिसनमा आइपुगेको छ हेड स्टोरी टू र माथि चढ्ने क्रममा रहेको छ हेड स्टोरी टु र पिङ्की बोलको गीत रहेको छ नम्बर फोर पोइसनमा हमसङ्कल र नम्बर थ्री पोइसनमा हेड इज स्टोरी टु कन्टिन्यू नम्बर फोर <laughs> ता मुनि बनाले कल सोनी नम्बर थ्री कि पिङ्क लिप्स यहाँले गीत सुनिरहनु भएको छ नम्बर थ्री पोजिसनमा र यो फिल्म पनि अब सानै रिलिज हुन लागेको फिल्म हो नम्बर फोर र नम्बर थ्री पोजिसनको गीतपछि अब लाग हामी नम्बर टु पोजिसनमा नम्बर टू पोजिसनमा आइपुगेको छ लेकर हम दिना दिल रिलिज भइराखेको फिल्म हो लेखर हम दिवा दिल र तल छै नम्बर टु पोजिसनमा आइपुगेको छ मलाई भने नम्बर टु पोइन्समा लेकर हम दिल से ले रहे यारुस्था कि आप इतना ही मार जिस पे भी तू साथ हो बस इतना ही मार यकीन है वही गीतर्फेभन्दा अगाडि हामी नम्बर टेन पोजिसनदेखि नम्बर टु पोजिसनमा आइपुग्दा कुन फिल्मको गीतको स्थानमा परेको छ एकपटक सरसर्ती जानकारी नम्बर टेन पोजिसनमा सिटी लाइट नम्बर नाइनमा हिरोपन्थी नम्बर एटमा होलीडे मुभी नम्बर सेभेनमा एक प्लेन फाइभमा कि नम्बर फोरमा हम सकल नम्बरमा हेट स्टोरी टो नम्बर टु पोजिसनमा आइपुगेको सबै फिल्मलाई तल छाड्दै टाइम सात दिन सम्पूर्ण गर्दै प्रोग्राम म सागर छुटिन्छु हवस् त नमस्कार जी भगती चीलों न कृत रो कलती टी <risa> यो हो रेडियो अर्पण एक से दिल दिल ये जश्न ये दे दे दिल जश्न, जश्न, जश्न, जश्न, जश्न जश्न, जश्न जश्न है, मेरे हां, सात अपनों पांच मेगा हर्ज